दुई हजार छैसठी सालमा नौवटा गाईबाट व्यवसाय सुरु गर्नुभएका विष्णुपुरीको मालिका गाई फार्ममा अहिले साना ठुला गरी अठाइसवटा गाई छन् कृषि विकास बैङ्कबाट दस लाख ऋण लिएर उहाँले गाई पालन सुरु गर्नु भएको हो व्यावसायिक रूपमा गाई पालन गरेर राम्रो आमदानी गर्ने कृषकहरूको रूपमा उहाँ उदाहरणको पात्र बन्नुभएको छ विष्णुको फार्मबाट अहिले दैनिक एक लिटर दुध उत्पादन हुँदै आएको छ उहाँले गाई पालन गरेर मासिक चालिस पचास हजार आमदानी गर्दै दैनिक डेढ़ सौ लिटर भाग बड़ी दूध है प्राए जो घर बिक्री होठी सत्तरी जान तो मेरे घर में बिहार आने लाइन हो गाई को दूध लीन आने अब घर में बिक्री भर बाकी मैं चाहे हरियर डेरी में लाने हो महीना को चालीस हजार एवरेज कुरा करी वर्ष दिन को कुरा चालीस पचास हजार रुपया को दरली एवरेज में मेरे पड़ रखे साठी सत्तरी हजार ही खर्च हो चालीस पचास हजार रुपया आमदानी किसरी पाँच वर्ष विदेश बसेर आउनुभएका पुरीले विदेशमा कमाएको पैसा छिडिकको लागि मात्र हुने भएकाले स्वदेशमै केही गर्ने सोचका साथ गाई पालन सुरु गर्नु भएको हो विष्णुका बुबा पनि गाई, गाई पालन गर्ने हुनाले पनि बुबाकै प्रेरणाबाट आफूले गाई पालन गरेको विष्णुको भनाइ छ अरू पेसामा हात हालेर सफल नहुँदा गाई पालन राम्रो देखेर आफूले यो पेसा र यसैमा सन्तुष्ट रहेको विष्णु बताउनुहुन्छ मेरो रेकते का लागी ले एकजना कर्मचारी पनि राख्नु भएको छन् घाँसका लागि उहाँले एक, एक बिघा जग्गा लिजमा लिनु भएको छन् लिजमा लिएको सो जग्गाका लागि पुरीले वार्षिक साठी हजार तिर्ने गर्नुभएको छन् दुध बेचेर मात्र नभई उहाँले गाईको गोबर बेचेर पनि घाँसका लागि चाहिने खर्च जुटाउनु भएको छ विक्रमसम्म दुई हजार सालको चितवन महोत्सवमा भएको गाई फार्म प्रतियोगितामा विष्णुपुरीको फर्म द्वितीय समेत भएको थियो पैसा कमाउनकै लागि भनेर हजारौँ युवाहरू वैदेशिक रोजगारीका लागि जाने गरेका छन् नेपालमै केही गर्न सकिने र यहीँ बसेर पनि आमदानी गर्न सकिने धेरै विकल्प विष्णु देख्नुहुन्छ र स्वदेशमै केही गर्न सुझाव पनि दिनुहुन्छ विदेशमा जानुभन्दा तपाईँहरू यही बसेर चाहिँ केही गर्दाखेरि राम्रो हुन्छ विदेशमा चाहिँ गएर त्यसै फल्ने होइन दुःख गर्न कत्रा कत्रा मिसिनको उसमा चाहिँ काम गर्नुपर्ने हुन्छ अब हात यसो गइदियो भने आङ्ग भङ्ग भइदियो भने कति हुन्छ त्यस्ता समस्याहरू कति छन् त्यस्तो भन्दा आफ्नै देशमा चाहिँ गाई भयो बाख्राहरू भयो असी बोकाहरू अब यिनीहरूकोमा अहिले चाहिँ मार्केट चाहिँ यसको छ यतातिर लागेर गऱ्यो भनेदेखि यहीँ नेपालमै चाहिँ सुन फलाउन सकिन्छ भन्ने मलाई लाग्छ र मैले रूपमा गाई पालन गरेर उदाहरणको पात्र बेच्नु मात्र होइन चितोवनका धेरै कृषकहरू राम्रो आमदानी गर्न सफल भएका छन् तर यसरी व्यावसायिक रूपमा गाई पालन गर्ने कृषकहरूले धेरै समस्या पनि झेल्दै आएका छन् बेला, बेला गाईमा देखिने रोग बाँझोपन समस्याको रूपमा रहेकाले सरकारले गाई पालन गर्ने किसानहरूको गाईको बिमा गरिदिए र केही सहयोग गरिदियोस् भन्ने बेच्नु लगायत आम कृषकको आशा uh, छ